दिल बेत साँचे दिलबेत साँचे तिम्रै माया बाँचेछु पिपल र बल्छ पिपलुर र दिनभि साँचेछु तिम्रै माया पाएर बाँचेछु पिपलुर र बल्छ पिपलुर र बिना जितै घर छ तिन hey. Thank you. मेरी सानी हो कि मेरी सानी हो हरका छ <laughs> <laughs> <laughs> पल र बिजीकै खर्च यो संसारमा माया गर्ने सानो अब तिम्रै भाषा औषीको राती day संसारमा भया गर्ने सानो अब तिम्रै भसा संसारमा